मध्यकालीन योजनाहरू तर्जुमा गर्ने एउटा दीर्घकालीन आफ्नो सोच बनाउने विकासको सोच बनाउने र विभिन्न क्षेत्रगत नीतिहरू तयार गर्नका लागि यस क्षेत्रका सरोकारवालाहरूसँग सहकार्य सरसल्लाह र अन्तर्क्रिया मार्फत यस क्षेत्रका वासिन्दाहरूको र सरोकारवालाहरूको राय सुझाव संकलन गर्ने कार्य गरिरहेको छ धेरै ठाउँमा तपाईँले छलफल पनि गरिसक्नु सुझाव पनि लिइसक्नु भएको सुझावहरू आइरहेको यस क्षेत्रका जनताहरूको मुख्य चाहना क्षेत्रको विकास नै भएको हामीले पाएका छौँ र विगत लामो समय समयदेखि र यस क्षेत्रको सामाजिक आर्थिक विकासका सूचकहरूलाई पनि यदि हामीले हेर्ने हो भने समग्र देशको तुलनामा पछाडी परेको सबैलाई थाहा नै छ र त्यसैले यो क्षेत्रका जनताहरूले पनि यो क्षेत्र समेत अगाडि आओस् राष्ट्रिय मूलधारमा राष्ट्रिय स्तरमा पुगोस् र यो क्षेत्रको पनि तीव्र विकास होस् भन्ने चाहना राखेर यो क्षेत्रको विशेष गरेर सामाजिक आर्थिक विकासहरू भौतिक पूर्वाधार निर्माणहरू स्वास्थ्य अनि शिक्षा लगायत पर्यटकीय सम्भावना बोकेका क्षेत्रको तीव्र गतिमा विकास होस् जनताको जीवन स्तर माथि उठोस् भन्ने चाहना नै हामीले पाएका छौँ सुझावहरू आइरहेछ राष्ट्रिय योजना आयोगमा बस्नेखेरि जिल्लाबाट आएका सुझावहरूलाई प्राथमिकताका साथ हेरिन्छ तर जिल्लाबाट अहिले धेरै चाहिने आएको भावनाले आर्थिक चाहिने रिसोर्सेस कम भावनाले सबैलाई सम्बोधन गरिन्थेन तर जिल्लाबाट प्राथमिकरण चाहिँ गरेर आएका योजनालाई दिन्छ अनि आयोगलाई परामर्शदाताको रूपमा आयोग जो बनेको छ यसले चाहिँ सर्वप्रथम यसपाल कुन कुन जिल्लामा कस्ता कस्ता खालका चाहिँ विकासका चाहिने आयोजनाहरू चाहिँ सञ्चालित छन् र त्यसमा कस्तो कस्तो खालको चाहिने नयाँ आयोजनाहरू थप्यो भने त्यो जिल्लाको विकास द्रुत गतिले हुन सक्छ भन्ने किसिमले एउटा चाहिने र कस्ता कस्ता आयोजनाहरूलाई प्राथमिकता दिनुपर्छ भनेर प्रत्येक जिल्लामा गई उहाँले चाहिने जिल्लाबाट चाहिने त्यस्ता आयोजनाहरूलाई सङ्कलन गरेको छ अब ती सङ्कलन गरेका आयोजनाहरू सबैलाई चाहिँ एउटा चाहिँ लिपिबद्ध रूपमा बनाएर एउटा दस्तावेज विकासको दस्तावेज चाहिने बनाउँछ होला चाहिँ त्यसैलाई नै चाहिने भोलि सरकारमा पनि केन्द्रीय सरकारमा भनौं या राष्ट्रिय योजना आयोगमा पनि त्यसलाई दिएर त्यसै किसिमको चाहिने यो चाहिने विकास आयोजनाहरू अबदेखि आउला भन्ने कुरा हामीले आशा लियो जो प्रमुख यहाँका सम्भावनाहरू छन् ती सम्भावना उठेको पाउनु भएको छ कि छैन केही केही हुनसक्छ यहाँहरूबाट पनि छुटेका खास गरेर धेरै जस्तो गाउँका मानिसहरू जो चाहिने चालिस प्रतिशत भन्दा तल चाहिने गरीब कार्य परेका छन् उहाँसँग प्रत्यक्ष रूपमा हामीले कुरा गर्न पाएका छैनौँ सायद उहाँहरूको आयोजनाहरू यो भन्दा केही चाहिने भिन्नै पनि हुन सक्छ त्यो कुरामा चाहिने सम्पूर्ण भएको कतिको पाउनु भएको छ दुई हजार उनासत्तरी सालमा गठन भए पश्चात यसले दुई हजार सत्तरी एकहत्तर पछि मात्रै काम गर्न सुरु गरेको र शुरूका दिनहरूमा आफ्नै प्रशासनिक गतिविधिहरूमा सीमित रहेकोले अहिले मात्र हामीले व्यापक रूपमा स्तरमा गएर त्यहाँबाट सजलावहरू संकलन गर्ने काम गरिरहेका छौँ र अघिल्लो दुई तिन महिना अगाडी हामीले विभिन्न जिल्लाहरूमा जुन सुझाव संकलन गऱ्यौं ती सुझावहरूलाई हामीले लिपिबद्ध गरेर माथि पेश गरेपछि ती मध्ये केही कार्यक्रमहरू यसपालिको बजेट तथा कार्यक्रममा सम्बोधन भएको हामीले पाएका छौँ जस... जस्तो धार्मिक पर्यटन हामीले एउटा महत्वपूर्ण बुदाका रूपमा यहाँबाट पठाएका थियौँ जुन चाहिँ केही हदसम्म केही स्थानहरू का लागि त्यो सम्बोधन भएको हामीले पाएका छौँ त्यस्तै हामीले अर्को पठाएको महत्वपूर्ण विषय कृषिमा आधुनिकीकरण र कृषि विकासका लागि स्थानीय उत्पादनलाई अलिकति प्राथमिकता दिन पर्छ भन्ने कुरा थियो जुन यो बजेटले सम्बोधन गरेको हामीले पाएका छौँ भने अब यस्ता केही विषयहरू छुटेका पनि छन् जुन आगामी दिनमा हामीले आशा गरेका छौँ त्यसलाई समेटिनेछन् महाकाली र रा खेती राजमार्गको रूपमा दुइटा कोरिडोरको राजमार्ग विस्तार गर्ने भनेर त्यो सुझाव राखेका थियौँ यसमा चाहिँ अब राजमार्गको कुरो बजेटमा आएको छ नाका जोड्ने नाकाको स्तर वृद्धि त्यसलाई व्यापारिक नाकाको रूपमा र जोड्ने भन्ने चा चा। कुरा चाहिँ गुनासो पनि आएको छ आगामी दिनमा यो सम्बोधन हुनेछ भन्ने हामीले आशा गरेका छौँ लाग्छ अघि जस्तो, लाग जस्तो डाक्टर साहबले पनि भन्नुभयो एसपिरेसन जनताहरूको चाहना धेरै हुन्छ मागहरू धेरै हुन्छन् तर राज्यको सम्बोधन गर्ने शक्ति र राज्यसँग भएका रिसोर्स समग्र विकासमा ल्याउन सकिन्छ यसमा म सहमत छु यो एकदमै महत्वको नाका हो जुन भविष्यमा हाम्रो बहुराष्ट्रिय व्यापारका लागि पनि र हाम्रो आन्तरिक व्यापारका लागि पनि खास गरेर सुदूरपश्चिम क्षेत्रको व्यापार र यो अन्तर्राष्ट्रिय पर्यटन नेटवर्कका लागि पनि जस्तो उत्तरमा मान र कैलाश सरवतदेखि लिएर दक्षिणमा भारतका तीर्थस्थल समेत जोड्ने सबैभन्दा छोटो र प्रभावकारी नाका हुन सक्थ्यो अब यसमा यो भविष्यमा हावापानीले गर्दाखेरि यहाँ चाहिँ शिक्षाको ठुलो एउटा हब हुन सक्छ हाम्रो सेटी महाकाली होइन नेपालकै चाहिने एउटा चाहिने शिक्षाको ठुलो हब हुन सक्छ त्यही मात्र होइन रिसर्चको पनि एउटा चाहिने हब हुन सक्छ रिसर्चको यस्तै वातावरण चाहिन्छ वैज्ञानिकहरूलाई बस्नको लागि वातावरणका रिसर्चहरू यहाँ गर्न सकिन्छ अघि के कुरा तपाईँले आफैले पनि उठाइसक्नु भएको छ यो प्रशासनिक का हामी काम गरिरहेका छौँ यसमा म के भन्न चाहन्छु भने चा जुन यहाँले जनशक्तिको कुरो उठाउनुभयो आयोगसँग रहेको जनशक्तिको कुरो त्यो चुनौती अहिले पनि हामीसँग छ यसको जुन आदेशमा भए अनुसारको काम हामीले सञ्चालन गर्ने हो भने हामीसँग रहेको जनशक्तिले अहिले गर्न सकिने अवस्था छैन तर पनि अहिले हामीले जुन जुन कामहरू अहिले यो आर्थिक वर्षका लागि लिएका छौँ त्यसमा काम गर्न हामीलाई कुनै समस्या छैन हामीले जुन जुन कामहरू भनेका छौँ हाम्रो कार्यक्रम अनुसार छ ती कार्यक्रमहरू हामीले सबै सम्पन्न गरेका छौँ र आगामी आर्थिक वर्षका लागि जुन काम हामीले प्रस्ताव गरेका छौ ती मध्ये धेरै जसो हामी सफलतापूर्वक सम्पन्न गर्न सक्छौ भन्ने हामीलाई लागेको छ सबभन्दा ठुलो कुरो नेतृत्व हो विगतमा नेतृत्व नभएको अवस्थामा अलिकति केही पछाडि परेको पक्कै पनि हो तर अहिले चाहिँ राष्ट्रिय योजना आयोगका वर्तमान सदस्य लाई यसको सुदूरपश्चिम विकास आयोगको अध्यक्षको रूपमा तोकिसकेको र निकट भविष्यमा हामीलाई आशा के पनि छ भने जना थप सदस्यहरू पनि मनोनित हुनेछन् त्यो भएपछि यसको कामले एक किसिमको गति लिनेछ र यसले यदि थप कार्य सञ्चालन गर्न पर्यो भने पक्कै पनि जनशक्तिको केही कमी हामीलाई छ र यो कमी पनि पूर्ति हुनै जानेछ र हामीले आफ्नो उद्देश्य अनुसार लक्ष्य अनुसार काम गर्न सक्नेछौँ भन्ने मलाई पुरा आशा छ